नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम नारी सरकारमा पनि सरकार लिएर हामी आउने गर्छौँ प्रत्येक हप्ताको बिहिबार बिहान सातदेखि करिब करिब आठ बजेसम्म तपाईँको माझ हामी उपस्थित हुने गर्दछौ बेला कार्यक्रम नारी सरोकारमा हामी नारी सम्बन्धी विविध जानकारीहरू राख्ने गर्दछौ अर्थात महिला दिदी बहिनीका पीर व्यथाका कुराहरू महिला भएको कारण समाजमा पछि परेका कुराहरू समाजमा महिलामाथि बढ़िरहेको हत्या हिंसाका कुराहरू हामी कार्यक्रममा राख्दछौ सरस्वती भन्नुपर्दा महिलाहरू समाजमा पछि देखिन्छन् आर्थिक सामाजिक राजनैतिक विभिन्न पक्षमा महिला पछि परेका कुराहरू कार्यक्रममा जोड्नेछौ यति मात्र नभई हामी एक सफल नारी साहसी नारी सङ्घर्षशील नारी नारीहरूले गरेका प्रगति उन्नति, उन्नतिका कुराहरू पनि हामी कार्यक्रममा जोड्ने साथसाथै सा उनीहरूसँग प्रत्यक्ष कुराकानी नवोदय आवश्यक चेपानी शिक्षिका सुनिमाया चेपाङ सँगै उहाँ गायिका पनि हुनुहुन्छ र नेपाल चेपाङ सङ्घको केन्द्रीय उपाध्यक्ष पनि हुनुहुन्छ सुनिमायाजी यहाँलाई हार्दिक स्वागत छ कार्यक्रमबारी सरकारमा धन्यवाद सम्झनाजी र दिनचारी आजभोलि कसरी बिताइरहनु भएको छ आजभोलिको दिनचारीको कुरा गर्दाखेरि धेरैजसो समय मैले विद्यालयलाई नै दिएकै छु हजुर यहाँ दवोदय अवश्य चेपाङ विद्यालयको शिक्षिका हुनुहुन्छ र यहाँले कति कच्चासम्म पढाउनुहुन्छ मैले अहिले कक्षा आठसम्म पढाउने गर्दछु भनेपछि जस्तो यो आवश्यक चेपाङ विद्यालयमा चाहिँ विद्यालयमा र लेडिज र जेन्ट्स हुन्छ नि केटाकेटीहरूको सङ्ख्यामा चाहिँ कस्तो भिन्नता छ चेपाङ समुदायका बालबालिकाहरूमा चाहिँ कस्तो फरक छ अब नवोदय जस्तै सङ्ख्यामा छोराहरूको सङ्ख्या कति छोरीहरूको सङ्ख्या कति भनौँ न चेपाङ समुदायबाट बालबालिकाहरूको सङ्ख्या चाहिँ कस्तो छ हजुर छोराछोरी बराबरी भन्ने नारालाई मेन लक्ष्य राखेर मैले सुरुदेखि नै छु म नवोदय विद्यालयमा त्यो जुन छोराछोरी बराबरी भन्ने कुरालाई विचार गरेर हामीले भर्ना लिने गरेका छौँ तापनि एक दुईजना सङ्ख्या चाहिँ कमी नै छन् छोरीहरूको अहिले दुई सय तेह्रजना बहिनीहरूको कमी छैन <laughs> जस्तो यो नवोदय आवासीय चेपाङ विद्यालयमा चाहिँ चेपाङ समुदायका बालबालिकाहरू मात्रै पढ्ने गर्छन् हजुर हजुर र जस्तै अब बालबालिकाको भन्दा पनि अब चेपाङ समुदायकै कुरा गरौँ है बाल जस्तै यो नेपाली महिला र यो चेपाङ महिलाहरूमा चाहिँ के कस्तो फरक छ फरक त छ नै सम्झना चाहिँ अब नेपालको कन्टेक्स्टमा हेर्ने हो भने आधा आकाश ढाक्ने ढाक्ने हामी महिलाहरू कति पछाडी छौँ त्यो त मैले यहाँ बनिरहनु पर्दैन हामी सबैले सरस्वती देखिराखेका बुझिराखेका छौँ होइन अब समग्र नेपालीमा चेपाङ समुदाय जुन लोक उन्मुख अल्पसङ्ख्यक होइन त्यसमा पनि महिला अझै त्यो भित्रको पनि महिलाको अवस्था हेर्दा धेरै नाजुक नै छ त्यसलाई चाहिँ अब, अब जुन अब त्यो समुदायलाई मात्रै छुट्टै हेर्दाखेरि त्योभित्र जेन्डर ब्यालेन्सको कुराहरू कुरा गर्दाखेरि चाहिँ अरू समुदायमा जस्तो भिन्नता पाइँदैन तर पनि महिलाहरूको पीडा त धेरै नै दर्दनाक स्थिति नै छ नेपाल चाहिँ पाङ सङ्घको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ यहाँ हजुर जस्तै उनीहरूको विकासको लागि उनीहरूको आफ्नो दक्षताको लागि महिलाहरूलाई अघि बढाउनुको लागि यहाँहरूको पहल के रहन्छ पहल त गर्दै आएका छौँ आफूसँग जति स्रोत साधनहरू छन् त्यसलाई नै परिचालन गरेर आफूसँग जति क्षमताहरू छन् त्यसलाई परिचालन गरेर हामी पनि अगाडि बढ्नुपर्छ राज्यको मूल प्रवाहमा पुग्ने प्रयास हामीले जारी राख्नुपर्छ भन्ने हाम्रो अभियान पनि छ विभिन्न कारणले गर्दाखेरि हामीले त्यसलाई तीव्र गतिमा दौडाउन सकिराखेका छैनौँ तर अभियानहरू चाहिँ छन् नै जस्तै यहाँकै कुरा गर्नु पर्दाखेरि तपाईँ चेपाङ समुदायबाट हुनुहुन्छ र अहिले शिक्षिका पनि हुनुहुन्छ सँगसँगै गायिका पनि हुनुहुन्छ र विभिन्न संस्थामा क्रियाशील हुनुहुन्छ यहाँलाई चाहिँ आफ्नो जस्तै चेपाङ समुदायको भएर पनि होइन यस क्षेत्रसम्म आइपुग्दाखेरि यहाँसम्म आइपुग्दाखेरि के कस्तो कठिनाइहरू भोग्नु पऱ्यो कठिनाइहरू त भोग्न पर्यो नै सजिलैसँग आउन त अब त्यस्तै हो होइन सबैलाई आफ्नो समस्या त हुन्छ नै मैले सुरुवातदेखि नै कुरा गर्नुपर्दाखेरि चाहिँ म पिपले गाविस पूर्वी चितवन पिप्ले गाविसको सिमारा भन्ने गाउँमा पढेकै जन्मेकी हुँ जुन चाहिँ यो राप्तीको नजिक नजिक नै पर्छ र म दनुवार समाजको बीचमा हुर्किएको हुर्किएकी चेली हुँ जुन समाजमा चाहिँ छोरीलाई वे, मात्र होइन कि समग्र पढाउनु पर्छ भन्ने चेतना नै थिएन त्यो बेलामा झन् छोरीको त कुरै नगरौँ एक्लै छोरी थिएँ म एकचालिस सालमा एक साल कक्षामा भर्ना हुँदाखेरि म एक्लै छोरी गाह्रै भएँ पढ्नलाई र पनि मैले निरन्तरता दिइराखेँ अहिले जस यहाँसम्म जस्तै यहाँको परिवारको कुरा गर्नुपर्दाखेरि चाहिँ कस्तो थियो स्थिति अलिकति सम्पन्न परिवार थियो अथवा मध्यम स्तरको त्यो समुदायको चाहिँ मध्यम स्तरकै भयो जे यहाँलाई पढ्नको लागि चाहिँ कुनै त्यस्तो कठिनाइ भएन कठिनाइ आर्थिक कठिनाइ त रह्यो नै किनभने अब जागिर कसैको पनि थिएन होइन जमिन थियो थो थोरै खाना पुग्ने मात्र थियो खानाको लागि चाहिँ बेसाउनु पर्दैन थियो हामीलाई खनिखर्सी गर्ने थोरै बारी जग्गा थियो र आर्थिक नगद आउने कुनै पनि कार्यक्रम नभएको हुनाले बेला, बेला आर्थिक सङ्कट चाहिँ पर्थ्यो नै जियोस् आर्थिक सङ्कटलाई पनि म्यानेज गरेर यहाँसम्म आइ जस्तै अहिले पनि जस्तै अहिले घरमा हुनुहुन्छ र कुनै पनि महिलालाई एउटा विवाहित महिलालाई क्रियाशील रहनको लागि विभिन्न सङ्घ संस्थामा आबद्ध हुनुको लागि एउटा पेसा ला व्यवसाय गर्नको लागि सहयोगको आवश्यकता हुन्छ है यहाँको श्रीमानले चाहिँ यहाँलाई कतिको सपोर्ट गर्नुहुन्छ सपोर्ट चाहिँ फुल्ली छ भन्नुपर्छ मैले पुरै सपोर्ट पाएकै छु जस्तो मलाई लाग्छ किनभने ला यहाँसम्म आउँदाखेरि उहाँले कुनै पनि रोकतोक अहिलेसम्म गर्नुभएको छैन जस्तै जति नै ठुलो भनौँ अथवा जति नै ठूलो पद भए पनि आफ्नो महिला भइसकेपछि आफ्नो घर व्यवहार हेर्नुपर्ने एउटा समस्या भनौँ अथवा एउटा काम हुन्छ है त्यो लगातार आफ्नो पेसालाई निरन्तरता दिन चाहिँ यहाँलाई कतिको कठिनाइ भइरहन्छ कठिनाइ त आइहाल्छ नै किनभने महिलाहरूले बाहिर सेवा गर्ने अवसर खोजिराखेको अवस्थामा सेवा गर्ने मौका पाएको अवस्थामा घरको काम चटक्कै छोडेर बाहिर मात्रै दग्ने भन्ने कुरा हुँदैन घरको कामलाई निरन्तरता दिइकन अनि बाहिर सेवालाई निरन्तरता दिने त्यसैले थप जिम्मेवारी वहन गर्दाखेरि चाहिँ गाह्रै हुन्छ यहाँले कसरी मिलाइरहनु भएको छ आफ्नो घरको काम बाहिरतिरको काम अब खै अहिलेसम्म मिलाइराखेकै छु मिलिराखेकै छ सम्झनाजी र यहाँलाई चाहिँ भर्खरै मात्र रेडियो पढले देशको माहौलमा चाहिँ बहसम्बा यहाँलाई स्वागत पनि सम्मान पनि गरेको छ एउटा सम्मानित व्यक्तित्व हुनुहुन्छ यहाँ र गायिका हुनुहुन्छ जस्तो यो गायन क्षेत्रको कुरा गर्नुपर्दाखेरि यहाँको चाहिँ रुचि थियो सालैदेखि गायन क्षेत्रमा के थियो त्यसको बारेमा रुचि नै रुचि नै थियो हजुर मेरो आमाले पनि गाउनुहुन्थ्यो त्यो बेलामा अब रेकर्डको व्यवस्थाहरू थिएन होइन व्यवस्था त थियो केन्द्रीय व्यवस्था मात्र थियो नि त अहिलेको जस्तो मिडियाहरू थिएन मेरो आमाले गाउनुहुन्थ्यो मैले लोरी नसुनजेलसम्म भनिदाउँदैन थिएँ मेरो आमाले मुटुङ्गा बजाउनुहुन्थ्यो आमाले मुर्चुङ्गा नबजाएसम्म म ननिदाइदिने बरु त्यो होमवर्क मैले भ्याउन्जेलसम्म आमाले कुरेर बस्नुहुन्थ्यो अनि त्यसपछि त्यो बजाएपछि मात्र म मा निधाउँथेँ जुन अहिले त उहाँ हुनुहुन्न मेरो साथमा उहाँ बितिसक्नुभयो सबै थोक उहाँको सबै थोक यता दान दिने अब गर्दाखेरि पनि मैले मुर्चुङ्गा चाहिँ लुकाएर राखेकी छु अहिलेसम्म पनि जुन उहाँले बजाउने गर्नुहुन्थ्यो प्रेरणा चाहिँ मैले आमाबाट नै पाएँ र मैले पनि अनि बच्चैदेखि गाउने प्रयास गरे स्कुलहरू प्रोग्रामहरूमा कक्षा दुईदेखि नै मैले थाहा पाएँदेखि नै मैले गाएँ र स्थान पनि ओगार्थेँ मैले प्रथम होस् द्वितीय होस् तृतीय होस् जे होस्देखि यहाँको रुचि थियो गाई क्षेत्रमा र यहाँको गीत एल्बमहरू पनि धेरै नै बजारमा छ अहिले तत्कालै मेरो एल्बमहरू चाहिँ छैनन् मेरो विगतमा थिएँ मैले त्यसलाई चटक्कै छोडिहालेको छैन त्यसैले पनि म दर्शक अथवा मेरा श्रोताहरूलाई रेडियो मार्फतबाट यो कुरा जानकारी गराउन चाहन्छु हिजाज आज म तपाईँहरूको माझबाट थोरै समय ओझेल परिराखेकी जस्तो यसमा कारण चाहिँ किन किन चाहिँ तपाईँ यो क्षेत्रमा अलि ओझेल पर्नुभयो त्यस्तै नै हुँदो रहेछ अब मैले अहिले विद्यालयमा पढाउँछु सबै कुरा एकैचोटि समेटेर लान गाह्रो हुँदो रहेछ सबैको समय, समय आउँदो रहेछ जुन समयमा मेरा गीतहरू छ्यास्यास्ती थिए दर्शक माझ श्रोतामाझ म चाहिँ एक किसिमले हाइलाइट भएर नै उपस्थित भएकी थिएँ अहिले त्यो समय थोरै ग्याप रहेको ठ्याक्कै ग्याप रहेको त होइन त्यो समय चाहिँ नआएको हो तर मैले छोडिहालेको चाहिँ छैन यो कुरा जानकारी गराउन चाहन्छु म रेडियो मार्फत भनेपछि फेरि पनि दर्शक श्रोताहरूको बाजमा आउन सक्नुहुन्छ एकदमै हजुर जस्तै आफ्नो गाउँठाउँमा सानो शान सानो स्कुलतिर विद्यालयतिर भाग लिनु र पछि आफू गायिका भए गायिका ग्रुपमा प्रस्तुत हुनको लागि चाहिँ यहाँले के कस्तो सङ्घर्षहरू गर्नुपऱ्यो सङ्घर्ष त आफ्ना ठाउँमा छँदैछन् सम्झना चाहिँ <coughs> अब रेकर्डहरू गरियो होइन अब रेकर्ड गर्ने क्रममा पनि अब सुरुको स्टेजहरूको कुरा गर्दाखेरि त भइहाल्छ नि अब नयाँ कलाकार बन्नलाई त्यो बेलामा गाह्रो हुने कुराहरू होइन नयाँ जस्तै कि आफ्नो जात हुन्छ नि तपाईँ चेपाङ समुदायको हुनुहुन्छ है आफू चेपाङ भएको हिसाबले चाहिँ मलाई यसरी यिनीहरूले चाहिँ पछि पारेका होला नि जस्तो त्यही कुनै त्यस्ता घटनाहरू यहाँलाई याद आउँछ भने भन्नुहोस् न अब समग्र मानव नेपाली अनि त्यसमा हुँदाहुँदै पनि कहिलेकाहीँ त्यस्तो किसिमको महसुसहरू चाहिँ हुँदो रहेछ सम्झनाजी भएकै हो ती महसुसहरू जस्तै सुरु सुरुको स्टेजहरूमा हिँड्दाखेरि जुन मञ्चलाई पर्खिरहनु पर्ने धेरै समय होइन अनि आफ्नो सुरुमै पालो आउँदाखेरि पनि अब न पुरानो पुरानो पुरान कलाकारहरूले आफ्नो प्रस्तुत गर्ने नयाँ कलाकारहरूलाई लास्टमा राख्ने जहाँ कि दर्शकहरू नै सबैजना आफ्नो कामले घरतिर गइसक्नुहुन्थ्यो अनि त्यसपछि चाहिँ बल्ल नयाँ नयाँ कलाकारहरूलाई पालो दिने त्यस्तो किसिमको प्रविधिहरू कहिलेकाहीँ मनमा लाग्थ्यो तपाईँले अहिले मलाई प्रश्न गर्नुभयो मनको कुराहरू भन्न मन लाग्यो होइन कहिलेकाहीँ त्यस्तो किसिमको महसुस भएकै हो साँच्चै के यो डोमिनेट भएको हो त जातीय आधारमा नै मलाई पछाडि पारेको हो त जस्तो महसुस पनि लाग्थ्यो फेरि मैले होइन मैले यो कुरालाई सोचिराख्नु हुँदैन यसलाई चाहिँ मैले यो वैघात कुरा हो मैले यसलाई चाहिँ नसम्झिकन म अगाडि बढ्नुपर्छ भन्ने कुराहरू चाहिँ मैले राख्ने गर्थेँ कहिले काहीँ त्यस्तो अवस्थाहरू चाहिँ सृजना हुन्थ्यो अहिले यो मासमा अहिले भएको छ है कार्यक्रममा नारी सरोकार र तपाईँले चाहिँ हामी हाम्रो मास एउटा गीत गाएर सुनाइदिन सक्नुहुन्छ अहिले अब मेरो म सक्छु नै सक्न त मैले श्रोताहरूलाई जुन रेडियो अर्पण अहिले सुनिराख्नु भएको छ उहाँहरूलाई नै टार्गेट गरेको छु सुनि माया चेपाङ साँच्चै हराएको हो त भन्ने उहाँहरूलाई परेको होला होइन म तपाईँहरूमा छिटो नै आउँदैछु अब त्यसैले मेरै भागकामा म सुनाउन चाहन्छु पर्खिराख आउँदैछु भेट्नलाई आउँदै छु भेट्नलाई मनका प्यास धेरै छन् भेट्नलाई दिल बस्यो चोली तुनामा दिल बस्यो चोली तुनामा तिम्रै झल्को तिम्रै छ सम्झना यो दिलको कुना कुनामा हा निकै नै मिठो आवाज यहाँको र सुनिरहनु मन लागिरहेको थियो तर एकदमै छोटो गाइदिनु भयो ठिकै छ पछि पनि हामी सुने गरौँ सुनौला र जस्तै अब यति मिठो स्वर हुने मान्छे है तपाईँ एकदमै गायिका पनि हुनुहुन्छ र निकै नै चाँडै नै आउँदै हु, आउँदै हुनुहुन्छ कि फेरि ग्याप रहन्छ सायद म छिटो नै आउँछु मैले ठ्याक्कै यतिखेरै भनेर मैले यहाँहरूलाई डेडलाइन दिन सक्दिनँ तर म आउँछु श्रोताहरूमाझ मेरो दर्शकहरूमा आज मैले बिर्सेको छैन तपाईँहरूको मायाले म यहाँसम्म आइपुगेकी हुँ यो क्षेत्रमा त्यसैले तपाईँहरूको सम्झना दिलको कुना छ भनेर मैले भनिसकेकी छु जस्तै कि एउटा महिलालाई चाहिँ अगाडि बढ्नको लागि होइन एउटा महिला चाहिँ सक्रिय रूपमा लाग्नको लागि यहाँ सबैको सपोर्ट कसरी आवश्यक हुन्छ यहाँले कसरी भन्नुहुन्छ बिना सहयोग त अब केही पनि हुन सक्दैन सम्झनाजी एउटा हाम्रो आफ्नै सामाजिक परम्पराभित्र भएका थुप्रै जन्जिरहरू छन् अब त्यसलाई तोड्नको लागि एक्लैले प्रयास गर्नु हुँदैन सर्वप्रथम आफैले बाटो खोज्नुपर्दछ मैले अहिलेसम्म मेरा अनुभवहरू यहाँहरू समक्ष भन्न चाहन्छु सर्वप्रथम आफैले बाटो खोज्नुपर्दछ र बाटो खोज्दाखेरि अल्झाउने बिल्झाउने ती काँडाहरू विभिन्न जन्जिरहरू फाल्नलाई आफैले बाटो खोजिसकेपछि सपोर्टर अथवा सहयोगीहरू चाहिँ मिल्दो रहेछन् सर्वप्रथम आफैले प्रयास गर्नुपर्छ जस्तो गायिका हुनको लागि अब जस्तो अब अहिलेका पिँढीहरूले सोचिरहेका छन् म चाहिँ गीत गाउँछु भन्ने जुन सोच बनाएका छन् उनीहरूलाई चाहिँ तपाईँ के भन्न चाहन्छु जस्तै गायिका हुनको लागि चाहिँ यहाँले कतिको मेहनत गर्नु रिहर्सलका कुराहरू चाहिँ कतिको अगाडि बढाउनुहुन्थ्यो यहाँले अब रियलसनको कुराहरू आफैमा भइहाल्छ चा। मैले चाहिँ सानसानो कार्यक्रमहरूमा नि गाउने गर्दै गर आएकी नै हुँ मैले अनि अब सहयोग चाहिँ मैले ठुलै सहयोग पाएँ जुन मिलन लामा दाजुले मलाई सहयोग गर्नुभएको हो उहाँले सहयोग गरेर अहिले यहाँसम्म म आएकी छु अब नयाँ नयाँ भाइ मैले अघि नै पनि भनिसकेँ सर्वप्रथम त आफैले बाटो खोज्नुपर्छ यस्ता सहयोगीहरू भेटिन सकिन्छन् होइन त्यसलाई मौका आउँछ त्यो मौकालाई नगुमाउनुहोस् तपाईँहरू चाहिँ आउनु सक्नुहुन्छ जे होस् गायन क्षेत्रमा फेरि पनि यहाँको सक्रियता रहोस् शुभकामना धन्यवाद सुनमानीजी जस्तो यो फेरि पनि चिपाङ समुदायकै कुरा गरौँ है चिर्पाङ समुदायमा यहाँले भन्नुभयो जस्तै नेपाली मैलाहरू घटनाहरू सुन्ने गरिन्छ महिला हिंसाका है जस्तै होल नेपाली मैलाहरूकै कुरा गर्नु पर्दाखेरि नेपालमा मैला हिंसा चाहिँ कम छैन है अझै पनि कि त्यसको मुख्य कारण चाहिँ यहाँलाई के लाग्छ त्यसको मुख्य कारण त पहिलो कुरा त अज्ञानता नै हो Mm -hmm. जुन कुरा मान्छेलाई ज्ञानै छैन कुन कुरा गर्दा के हुन्छ त्यसको रिजल्ट आउट के हुन्छ नै थाहा छैन अनि दोस्रो कुरा यो अशिक्षा अज्ञान सँगसँगै गरिबी mm -hmm. सामाजिक पर आ, यो रीतिरिवाजहरू भित्रको पनि अब कुसंस्कारहरू यिनीहरू कुरा नै मुख्य मुख्य हुन् जस्तो मलाई लाग्छ जस्तो कि यो महिला हिंसा एकदमै न्यून होइन यसलाई शून्यमा झार्नको लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई अब सर्वप्रथम त चेतनाकै कुरा हो उनीहरूलाई एवेरनेस प्रोग्रामहरू लिएर आउने जस्तै महिला हिंसा गर्नु हुँदैन होइन महिलाहरू पनि मानव नै हुन् नि त दोस्रो दर्जाको रूपमा लिने गर्दछन् घरभित्रै पनि होइन एउटा महिलालाई चाहिँ मेसिनको रूपमा हेरिदिने त्यो कुराहरू चाहिँ त्यो अब चेतनाकै कमेली हो अज्ञानताकै कमिली हो त्यसैले सर्वप्रथम चाहिँ शिक्षा नै चाहिन्छ जस्तै कि यो महिला हिंसा अन्तिको लागि प्रोग्रामहरू पनि नभएका होइनन् है विभिन्न संसदता कार्यक्रम पनि गरिरहेका छन् है तर पनि किन मुख्य गरी यो महिला हिंसा चाहिँ अन्त्य हुन नसकेको होला यहाँलाई मुख्य <laughs> जड चाहिँ के लाग्छ मुख्य जड अब त्यो एक किसिमको सामाजिक रीतिरिवाज त्यो धार्मिक हिसाबले राजनीतिक हिसाबले सामाजिक हिसाबले सबै किसिमले तल छन् त्यो भित्र पनि प्रत्येकको घरभित्र धार्मिक परम्परा हुन्छ आफ्नो सांस्कृतिक परम्परा हुन्छ जुन परम्पराले परापूर्वकालदेखि नै महिलालाई डोमिनेट गर्दछ महिला तल नै हुनुपर्छ एक स्टेप तल नै हुनुपर्छ त्यस्तो कुराहरू छन् त्यो कुराहरू नबुझिदिँदाखेरि चाहिँ धार्मिक कुराहरूले पनि एकदमै यो त बाहिर घरभित्रैबाट सुरु हुने कुरा हो नि त होइन र मैले यहाँ बोलिराखेको छु कि म माथि हिंसा नै छैन भनेर मैले जति ठोपु हाने पनि तर मेरो घरभित्र त हुनसक्छ जस्तो एउटा महिला र पुरुष समान हुनु भने आवाजहरू हामी यस्तो है कतिको समान लाग्छ महिला र पुरुषमा समान छ त समाजमा समान हुनुपर्दछ समान हुन् पनि तर छैन हजुर छैन मैले कारणहरू अघि नै बताइसकेको छु संस्कृति एकदमै एकदमै हजुर एक अब प परापूर्वकालमा महिला र पुरुष बराबरी नै थिए तर बिस्तार बिस्तारै बिस्तारै विकासको दौरानमा जसले कलम चलाए जसको हातमा कलम छ चा, उनीहरूले चाहिँ आफूलाई माथि पारे महिलाहरूलाई तल पारे जुन कुरा अहिले चाहिँ संस्कारको रूपमा बसिराखेको छ जुन कुरा घरभित्र नै जरा गाडी राखेको छ त्यो जस्तो कि अहिले पनि छ कि अब श्रीमान श्रीमती नै एउटा पेसामा बद्ध हुनुहुन्छ अथवा जागिर खानुहुन्छ भन्छ उहाँहरू आउनुभयो भने श्रीमानको काम छुट्टै हुने अथवा श्रीमतीले चाहिँ बढी काम गर्नुपर्ने श्रीमान चाहिँ बसिरहने त्यस्तो प्रकृति पनि छ नि होइन यहाँले चाहिँ के भन्नुहुन्छ त्यसलाई मैले अघि नै पनि भनिसकेँ अब मैले जतिसुकै छैन भने पनि त्यो नगण्य रूपमा अदृश्य रूपमा रहिराखेको छ सबैको घरभित्र रहिराख्ने कुरा रहिराखेको छ यसरी रहिरहेको होला किन जडको रूपमा रहेको छ त्यो त्यो संस्कार बसिसकेको जान्छ तर सधैँ वर्ष अब कैयौँ वर्ष भइसक्यो त्यो जरा गाडीको छिट्टै नै उखालेर फाल्न त सकिन्न नि सम्झना जी जीवस... अब जति हामीले जति आन्दोलन गऱ्यौँ जति सक्रिय भयौँ बिस्तारै बिस्तारै त्यो हट्दै गएको त छ नि त जान्छ एक दिन तर समय लाग्छ जानै पर्छ हजुर हामी आज कुराकानी गरेका छौँ नवोदय अवश्य चेपाङ विद्यालय शिक्षिका र नेपाल चेपाङ सङ्घको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ सँगै उहाँ गायिका पनि हुनुहुन्छ गायन क्षेत्रमा पनि उहाँको सक्रियता छ सुनिमा चेपाङ र हामी कार्यक्रम नारी सरकारको भने लगभग अन्त्यतिर छौँ सुनिमाजी यहाँलाई चाहिँ मैले नसोधेको र यहाँलाई मन लागेको कुरा केही छन् भनिराख्नुहोस् हामी अन्त्यमा आइसक्यौँ हजुर सर्वप्रथम त अब म रेडियो अर्पणलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो जुन अस्ति तिज महोत्सवको प्रोग्राम पारेर मलाई यहाँहरूले सम्मान गर्नुभएको छ हृदयदेखि नै मुरीमुरी धन्यवाद र म श्रोताहरूमाझ मेरा दर्शकहरूमाझ जुन प्रस्तुत हुने मौका पनि यहाँहरूले दिनुभयो त्यसको लागि पनि धेरै धेरै धन्यवाद त्यसैले अब हाम्रो रेडियो अर्पण भनेको हामीहरूको दर्पण हो त्यसैले यो रेडियो अर्पणको उत्तर उत्तर प्रगतिको कामना गर्दछु र मेरा श्रोताहरूलाई अहिले कार्यक्रम सुनिरहनु हुने श्रोताहरूलाई जुन मेरा मनका विचारहरू सुनिदिनु भयो तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद छ र मनका विचारहरू राख्ने मौका दिनुभएकोमा पनि अहिले रेडियो अर्पणलाई फेरि पनि धन्यवाद दिन चाहन्छु र हाम्रा श्रोताहरू चाहिँ यहाँको आवाज सुन निकै नै आतुर हुनुहुन्छ र म चाहिँ के भन्न चाहन्छु भने यहाँको व्यस्तता आफ्नो जागिर आफ्नो पेसा त छँदैछ है यहाँले देर यस्तोमै मिलाएर फेरि पनि गायन क्षेत्रमा सक्रियता बढाउनु होला हाम्रा श्रोताहरू चाहिँ आतुर हुनुहुन्छ यहाँको गीत अब आउने गीतहरू सुन्नको लागि है यहाँलाई धेरै धेरै शुभकामना पनि दिन चाहन्छु धन्यवाद सम्झनाजी अब हामी कार्यक्रमको निकै नै अन्त्यतिर आइसकेका छौँ आज हामीले कुराकानी गऱ्यौँ दवोदय अवश्य चेपाङ विद्यालय शिक्षिका अझै गायिका भन्नुपर्छ उहाँलाई र नेपाल चेपाङ सङ्घको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ सुनिमा चेपाङ उहाँसँग गरेको कुराकानी सँगै हामी आजको कार्यक्रम राजेशको निकै नै अन्त्यतिर आइसकेका छौँ यहाँलाई हाम्रो कार्यक्रम कस्तो लाग्छ कृपया सल्लाह सुझाव पठाउनुहोला सम्पर्कको लागि शून्य र यतिन्जेल हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र प्रविधि कक्षका रुसनलाई पनि हार्दिक धन्यवाद दिँदै आजको कार्यक्रम नारी सरकारबाट म सम्झना पनि विधा हुन्छु नमस्कार